नमस्ते साथीहरू शैली थिएटर रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोमा यहाँहरू सबैलाई स्वागत छ हरेक सोमबार जै आज पनि नयाँ भाग लिएर म नारायणी खड्का आइसकेकी छु आधा चौबाोको पचपन्नौ भाग हो नयाँ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको थियो आउनुहोस् एकचोटि फर्केर हेरौँ गएको अंकमा पवित्राको रहस्य खुल्यो शारीरिक सम्बन्धमा आफ्नो लापरवाहीले गर्दा दुःख पवित्राले पाइ चिन्ता वर्षालाई पनि भयो उता मिलन र वर्षाको रमाइलो सम्वाद नवीनदाईको कुरा आएपछि खल्लो भयो अब अगाडि के होला मैले कहाँ पठाऊ तिमी तिमी खोज्दै जान्छ कसलाई गर्छ मलाई थाहा नै छैन जसले बाटोमा पिसा फेर्छ त्यसैलाई औ खुबा अन्धविश्वास आमा वर्ष बाटोमै तिमी आऊ न अनि कसले फेर्दो रहेछ थाहा भइहाल्छ नि हावा त्यतिपट्टि गइरहेछ के त्यही भएर हो अनि कसले वर्षाले साँच्चीकै बाटोमा पिसा फेरि भनेको छ त भवरी दाई पनि बसन्त दाई फुक्नु <laughs> नआगो झन् धुवायो भने फुकि त रहेछु नि ख बसन्त म फुक्छु झन् तिमीले फुकेको त सबै धुवामै भयोतिर <laughs> <laughs> आयो वर्षा तिमी त्यहाँ नबस न अन्त कहाँ बस्ने त नि यता औ वर्ष यता खोइ सबैजना लुटो त सर न तिमीले खोइ छोडो त ल यो पिर्कामा बस्छ ल तपाईँलाई खै त ए मलाई ल लि भइहालेँ नि <laughs> बुढाले कराउला न है दाइ त मुडामा बस्दा त किन कराउने हो कति दिन आगो लगाएर बाल्दै छु मैले <laughs> अस्ति नै एका सुदूरपश्चिम अहिले बुढा यस्तो छैन नि बुढा एकपटक भन्ने बित्तिकै दाउरा दिएँ सुत्न जाँदा नेबार जानु है बाबु भन्दैथेँ तँ आमाले त नि मलाई नानीको बिहा भएको छ कि छैन भनेर सोध्नुभयो भने आमाले खोजिदिने हो भनेर भन्नु पर्थ्यो नि रुपा नाति नेपाल लाउरेछ अरे मलाई भन्नुभएको हुन्न रुपा लाउरे त हुन्न दाई न समय हुन्छ न पैसा लान्छ नि त बटौली घुमाउन त रेलमा चढाएर क्या कस्तो नबुझ्यो होला इन्डियन लाउरे हो र नेपाल लाउरे दाइ ए म त इन्डियन लाउरे पो भन्दैन त वर्ष तिमीहरू सल्लाह छौ खोइ यहाँ त छैन रुममा चाहिँ छ ल्याइदिऊ भो छोड़ देऊ! अनि के भयो त आज हल्का ब्रिफिङ गर्ने हो अब हामीहरू मिलेर त्यही त हो दाइ हामीले कुरा गरेको तिनवटा स्कुलसित हो पोजिटिभ नै छन् पोजिटिभ नेगेटिभ भन्दा पनि हामीले पैसा दिन छोडेपछि पनि सस्टेन गर्न सक्छ कि सक्दैन भन्ने चाहिँ इम्पोर्टेन्ट कुरा हो कि हाम्रो स्कुल अनुगमन गर्दा त्यो चाहिँ हेर्नुपर्छ त्यही त हामीले कुरा गरेको स्कुलमा होइन भवन नै छैन के अफिसको यतापट्टि कुनामा राख्छौँ रे फेरि त्यहाँको बच्चाहरू होइन कस्तो एक्साइटेड क्या पुरै झुमेर प्रब्लम त्यही हो क्या कसैसित बिल्डिङ छ उत्साह छैन कसैसित उत्साह छ भवनै छैन त्यो एउटा स्कुलमा त छ नि जम्मा बाह्रजना विद्यार्थी भने स्टुडेन्ट नै छैनन् यार टिचर चाहिँ भन्नु न कतिजना चार चारजना किन यस्तो भएको गाउँतिर गाउँमा मान्छे नै छैनन् क्या भएका अलिअलि पनि बोर्डिङ पठाइहाल्छन् यो बोर्डिङले त गर्नु गऱ्यो सरकारी स्कुलको क्वालिटी पनि त हुनु पऱ्यो नि दाइ त्यहाँ पढेर यत्रो दुनियाँसित कम्पिटिसन गर्नु छ कसरी हुन्छ त बोर्डिङ पढ्नेसित मात्रै क्वालिटी हुन्छ भन्ने चाहिँ मलाई मन परेन है त्यही त मेरो भान्सो त यस्तो लद्दु छ आमामा कुरै छोड्यो दिदीले महिनाको बाह्र त छोराकै लागिसक्छ भने छोराले भने नेपालको प्रधानमन्त्रीको नाम समेत आउँदैन फेरि उहाँ भने चाहिँ आठमा पढ्छ क्या ए अस्ति खुट्टा फ्याक्चर भएको दिदी क्या मैले अस्ति भएको थिएँ नि तिमीहरू पर्छ हो उहाँको छोरा हो क्या प्रधानमन्त्रीको नाम जस्तो गाह्रो क्वेसन सोध्ने त अनि तपाईँ हो त नि एउटाको नाम घोक्न पाएको हुन्न अर्को चेन्ज भइसक्छ हे यो आगो ताप्दा त एकातिर तातो भएको छ पछाडिपट्टि पुरै फ्रेज हुनु बेला भइसक्यो त्यही भएन बर रुममै जाउँ कि यो पुरै लक्ष्मण रेखा जस्तो गरी पछाडि पनि आगो बाल्नु पर्ने हो कि यस्तोमा त चट्टै आलु पोलाएर खानु पाए पो केटाकेटी हुँदा घरबाट राम्रा राम्रा राम आलु चोरेर कति खाइयो कति यार केटाकेटी हुँदा त के गरिएन र बसन्ते लेख्ने हो भने त एउटा उपन्यासै भन्छ भने भयो भयो दाई नलेख्नु फेरि बुद्धिसालाई कसले पढ्छ नवीन्दालाई सानोतिनो नठान कि प्रकृति तिमी कुनै जमानामा दाइले लेखेका कविताले पनि दुई चारजना मान्छे ढलाएको थियो <laughs> मा, मा, मा, हो र दाई उठाउनु चाहिँ भयो कि भएन नि यसको काम ढाल्ने मात्रै हो उठाउनु चाहिँ जान्दैन <laughs> केही केही त आफै पनि सकी नसकी उठेर आयो होला नि दाइ दाई नौडाउन हेरिदिनु रू बल्ल सत्ताइस लागेको त्यस्तो बुड़्डे पनि भएको छैन है बरु मभन्दा बुढो तसन्त लाग्यो हौ यो त <laughs> ए रुममै गएर कुरा गरौँ न कि यो आगोमा त पछाडि सबै जाडो हुने कि एक राउन्ड चिया खान पाएँ हुने नि त रुममै गएर खाऊ न के कस्तो चिसो भयो भने यहाँ त ल ल म भन्छु नि त त्यही बेडालाई ओए दहोभन्दा त कान्छे होला न हौ बसन्ते बुढा नभन्नुलाई तजाने के गर्नु लाग्नु भयो यो आगो निभाइदेऊ भनेको थियो बुढाले ए हो त है तपाईँले नसम्झाए बिर्सिनु रहेछ ओए वर्षा के गर्नु लागेको आगो निभाएर आउँछौँ हामी चिया भन्दै राखौँ न तिमीहरू है वर्षा त्यो जर्किनमा पानी छ यो अँ छ ताइ खै दि जाड हो कि सुन्नु पऱ्यो के हो त नि झ्याप्पै हालिहाल्नु हुँदैन कि ए होइन रहेछ पानी नै रहेछ भने <laughs> लाइ तपाईँ ओछ्याएको मुढा त सल्के छ हो र हेर्नु <laughs> त यत्रो सल्किसक्दा नि थाहा भएन तपाईँलाई पोलेन <laughs> खै तातो आइरह्यो ए आगो होला भनेको त यता सल्कि पो सकेछ लुग नी नी? चाएन लुगा त सङ्क्या छैन नि होइन के भन्छ नि नि छैन छैन कहाँहरू लुगा सल्छ अब के गर्ने हो यहाँ होस् अब निभाउिनँ अब त बालिदिने यलाई त्यो बसन तहरू यहीँ आउँछ नि त अहिले चियालेर ल आउ बस्नु बस्छ यहीँ बस् आगो त आफ्नो बस्छ बस्ने र आउँछ त तिनीहरू भसान बस्छ आउँछन् के आइहाल्छन् नि अनि के छ त तिम्रो हालचाल हालचाल त तपाईँले सधैँ देखिहाल्नु भएको छ ए सारा ठिक छु नि के पढ्न थालिन्थ्यो तिमीले साइन्स पढ्यो कि होइन त कस्तो बिर्स्यायो क्या तपाई? ए हो त है अनि कलेज ठिकठाक छ नि बढी पैसा त मागेको छैन नि कलेजले छैन छैन तपाईँलाई बरु खाना खाना बोलाउनु पायो हुन्थ्यो भन्दै हुनुहुन्थ्यो दिदीले त्यत्रो कलेज खोजिदिए पैसा सिसा मिलाइदिए भन्दै हुनुहुन्थ्यो क्या हामीलाई नि त कुनै दिन अँ आउनु है अनि तिम्रो अरू के छ त अरू त के हुन्छ र दाई यस्तै त हो नि माया विरतीले पढाइ सडाइ त बिगारेको छैनौ नि आ, माया सा अहिले पढाइ बिहिरन्छ र भने दाइ पनि बुढा जस्तो कुरा गर्नु है अब चाहिँ अब बुढै त भन्न थालिसक्यो त मलाई हेर न त्यो त जिस्केर पो भने त नि तर बिहा गर्ने उमेर चाहिँ भयो है दाई तपाईँको मलाई थाहा छ क्या तिमीहरू त बिहे खानको रहरले पनि यस्तो भन्छ क्या मलाई खुब जिस् त्यस्तो चाहिँ होइन है, है। कति नै खाने जस्तो ए अँ कत्ति नै खुवाउने जस्तो अस्ति प्रोपोजलको खुवाउँछु भने खै पख न पख यताबाट फर्केर गएपछि म तिमीहरू सबैलाई नाटक हेर्न लान्छु मेरो साथीले तयारी गर्दैछ अरे क्या जे जे खाने हो म तिमीलाई त्यही होला पुरै टन्न खुवाउँछु है ए ल ल ल त्यसो भए त के भो किन नउठाएको कसको फोनहरू <laughs> ए मिलनको हो ए हाम्रो अगाडि त गर्नै नहुने बात होला के उठाउँ होइन है त्यस्तो चाहिँ केही पनि राम्रो चलिरहेछ नि सब अँ ठिक छ केही भयो भन्नु है भन्नुपर्छ नि फेरि अब आफ्नै सम्झेर भन्नुपर्छ क्या झन् तिमीले त के होइन दाई भनिहाल्छ नि अँ फेरि भन्ना रमाइलो हुनुपर्छ र झ्याउ लाग्नुहुन्न क्या बुझौ नि जाउ उठाउ अमिलन के भयो के भएको <laughs> छैन हामी यता क्याम्प फायर गरिरहेको थियौँ क्या अनि त्यस्तो इम्पोर्टेन्ट होइन ना होला भनेर नि अँ रमाइलो भइरहेछ चिसो पनि भइरहेछ पछि कल गर्छु ल भोलि है ओए वर्षा तिमी र नवीन दाई मात्रै हो त्यहाँ चिया पायौ छैन पख है त म ल्याइदिन्छु ल फोन काट्छ यो मान्छे त वर्षा चिया तिमुर हालेको हो तिमुर किन हाल्ने चियामा तिमुर ए ए मरिच मरिच जहिले झुकिन्छु यो दुइटामा फोन आएको आएछ त तिम्रो त आज झडासडा त पराएको छैन नि होइन होइन पविताको एकैछिन ल दाई अँ भन् त भयो ए भयो <laughs> थ्याङ्कड ल ल ल फर्केर कुरा गरौँ ल राख अहिले आफ्नो केयर गर है के भयो सुने है मैले त सबै कुरा तिमी त खुब खुसी भए जस्तो भएर चिचाइरहेको थियो त ए के हेर्नु तेसको एउटा प्रब्लम थियो सल्भ भयो रे पवित्राको प्रब्लम सल्भ भयो भनेपछि वर्षाले के भन्न खोजे कि भन्ने कुरा नवीन दाइले नबुझे पनि हामीले चाहिँ बुझ्यौँ समय पवित्रको पक्षमा रहेछ नत्र त बर्बादै हुन्थ्यो जे होस् तपाईँलाई नाटक कस्तो लाग्यो हामीलाई भन्दै गर्नुहोला तपाईँ हामीलाई फेसबुकमा फेसबुक डट ट्विटरमा ड्रामा र शैली डट लेखी पठाउन सक्नुहुन्छ आजको भागमा अभिनय गर्ने कलाकारहरू दुर्गा कार्की अभय आर देवकोटा अश्विन थपलिया र शाङ्क बोहरालाई धन्यवाद साथै नाटक लेखिका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद दिँदै म नारायणी खड्का आजको लागि विदा माग्छु हरेक सोमबार साँझ सभा सात बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाो सुन्नुहोला गुड बाई